नमस्कार सबैका रत्नगरका फलफूल तथा फुटपात व्यवसायहरूले उचित व्यवस्थापन विनय आफूहरूलाई स्थानान्तरण गरेको भन्दै गुनासो गरेका छन् पालिकाको कदम राम्रो भए पनि व्यवस्थापन नगरी स्थानान्तरण गरेको प्रति उनीहरूले गुनासो पोखेका हुन् साथै उनीहरूले छिटो व्यवस्थापनका लागि नगरपालिका समक्ष माग पनि गरेका छन् नगरपालिकाले सड़क क्षेत्राधिकारभित्र रहेका फलफूल तथा फुटपाथ व्यवसायीहरूलाई केही दिन अघि रत्नगर दुई स्थित ताजा तरकारी तथा फलफूल बजारमा स्थानान्तरण गरेको थियो ताजा तरकारी तथा फलफूल बजारभित्र हिलो हुँदा र धेरैजसोलाई फलफूल पसल स्थानान्तरण गरेको थाहा नहुँदा आफूहरू समस्यामा परेको फलफूल व्यवसाय संघ रत्नगरका अध्यक्ष अर्जुन कुमार घिमिरेले गुनासो गर्नुभयो सड़क क्षेत्रमा पसल हुँदा हजारौंको कारोबार गर्ने व्यवसायीहरू अहिले ताजा तरकारी तथा फलफूल बजारभित्रबाट व्यापार गर्न थालेपछि मुस्किलले आधाभन्दा कम व्यापार हुने गरेको घिमिरे बताउनुभयो दैनिक कारोबारमा साबिकको भन्दा निकै कम व्यापार भएपछि उनीहरूले नगरपालिकाले प्रचार प्रसारलाई जोड़ दिनुपर्ने बताएका छन् नगरपालिकाको कदमप्रति विरोधी होइनौं फलफूल व्यवसाय संघ रत्नगरका अध्यक्ष घिमरेले भन्नुभयो फेरि सड़कमा जानुपर्ने अवस्था नआओस् हामी विकास विरोधी होइनौ त्यसैले आफूहरू बजार भित्र छिरेका हौ व्यवस्थापनका लागि नगरपालिकाको ध्यान चाँडै जाओस् अर्का व्यवसायी विष्णु माया तामाङले ताजा तरकारी तथा फलफूल बजारमा आएपछि कारोबार निकै घटेको गुनासो गर्नुभयो बस्न मात्र सुविधा खोजेर नहुने भन्दै उहाँले व्यापारै नहुँदा आफ्नो समस्या परेको बताउनु दैनिक बाह्र पन्ध्र हजारको बिक्री गर्ने व्यवसायीहरूले ताजा तरकारी तथा फलफुल बजारमा आएपछि बढीमा दुई हजारसम्मको फलफूल बिक्री भएको बताएका छन् कतिपयको दिउसो दुई बजेतिर मात्र बोनी हुने गरेको उनीहरूको दुखेसो छ रत्नगर तिनका फलफुल व्यवसाय विष्णु कार्की पनि ताजा तरकारी तथा फलफूल बजारमा आएपछि सन्तुष्ट हुनुहुन्न सडक क्षेत्रमा भन्दा यहाँ आएपछि आधा कारोबार कम भएको उहाँले बताउनुभयो बजार अगाडिको पर्खालका कारण ग्राहकले आफूलाई देख्न नसक्दा समस्या आएको कार्कीको भनाइ मूल्य धेरै भएको अवस्थामा बिक्री नहुँदा कट्नुभन्दा बिग्रने धेरै भएकाले यस्तै रहिरहे आफ विस्थापित हुनुपर्ने कार्कीले गुनासो गर्नुभयो आफूहरूले केही सुविधा नपाएको र बस्न र हिलो हुँदा समस्यामा परेको ठेलामा कपडा बेच्दै आउनु भएकी मेरा कुर्मीले बताउनु भयो यसबीच रत्नगर नगरपालिकाले भने व्यवस्थापनको काम भइरहेको कुछ जनाएको छ ताजा तरकारी तथा फलफूल बजार भित्र सानो बस बनाउने काम भइरहेकाले त्यो कार्य पूरा भएपछि व्यापार बढ्ने नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाशन र ढुङ्गा वर्षायामको समयमा बजार व्यवस्थापनको काम भएको र यही समयमै ढुङ्गा गिटी निकासी नहुँदा समस्या भएको मुख्य शहरी क्षेत्र र नगर उन्मुख ग्रामीण क्षेत्रमा जग्गाको खरिद बिक्री बढेको छ जिल्ला मालपद कार्यालयबाट प्राप्त राजस्व संकटको विवरणले भरतपुर नगरपालिका तथा केही हप्ता मात्र नगरपालिका घोषणा भएका क्षेत्र र नगर, नगर उन्मुख गाविसहरूमा जग्गाको कारोबार बढेको देखाएको छ रत्नगर नगरपालिकामा भने आर्थिक वर्ष दुई हजार उना दुई हजार सत्तरी एक कारोबार बढेको देखिन्छ मालपतकारले चितवनले जग्गा पास मार्फत सङ्कलन गरिने राजस्व गत वर्ष लक्ष्य भन्दा झण्डै दुब्बर बढी संकलन गरेको कुछ जनाएको छ आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरका लागि चौध करोड पचासी लाख साङ्कलन को लक्ष्योकिएको थियो गत वर्ष 28 करोड चौवन्न लाख बाह्र हजार छ सय उना कार्यालयका प्रमुख घनश्यामले जानकारी दिनुभयो त्यसअघि आर्थिक वर्ष दुई हजार उनापास मार्फत मालपत कार्यालयले एक्काइस करोड तिस लाख चौध हजार पाँच सय अठाइस रुपियाँ राजस्व संकलन गरेको थियो यसले चितवनमा जग्गाको कारोबार पच्चिस प्रतिशतले बढेको देखाउँछ गर्ष पच्चीस करो बयालीस हजार छ सौ रुपया राजस्व संचित कोष केन्द्रीय खाता में पठाइक मालपत कार्य का लेखापाल बलराम साकोटा जानकारी द्व बाकी भरतपुर नगर पालिक ने एक कर चार सौ छियासी रुपया भूमि सुदृढीकरण कोषलाई चौध लाख अठासी हजार पाँच सय एकतिस रुपियाँ छुट्याइएकोमा चार लाख रुपियाँ मालपत कार्यालयले र दुई लाख नापी कार्यालयले का, कारले खर्च सुरु पाएका छन् बाँकी रकम भूमि सुधार तथा व्यवस्था विभागलाई पठाउने गरिएको छ पाँच प्रतिशत रकमलाई सम्बन्धित क्षेत्रको जग्गा पासको अवस्थाका आधारमा बाँडफाँड गर्ने गरेको लेखापाल सापकोटाले बताउनुभयो नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुरीले प्रेस युनियनको महाधिवेशन निर्धारित समयमा नै गर्नुपर्ने बताउनु भएको छ श्रमजीवी पत्रकारको पक्षमा लबिङ ठोस नीतिको आवश्यकता परेको भन्दै उपाध्यक्ष पराजुलीले महाधिवेशनको मिति साह्रो नहुनेमा जोड दिनुभयो महाधिवेशन सन्दर्भमा नेपाल प्रेस युनियन शाखासँग राई परामर्श लिँदै अबको महाधिवेशन सम्पूर्ण श्रमजीवी पत्रकारको पक्षमा केन्द्रित रहने दावी गर्नुभयो उहाँले महाधिवेशन निर्धारित समयमा गर्नका लागि जिल्ला समितिहरूले दबाव दिनुपर्ने बताउनुभयो त्यस्तै नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक दीपक आचार्यले प्रेस युनियनको महाधिवेशनले श्रमजीवी पत्रकारको मुद्दालाई सम्बोधन गर्ने बताउनुभयो छलफलको क्रममा पत्रकारहरूले महाधिवेशन नेतामुखी नभई नीतिमुखी बनाउन आग्रह गरेका थिए छलफलमा प्रेस युनियनका कार्य समिति र पार्षदहरू सहभागी थिए नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व केन्द्रीय उपाध्यक्ष महेन्द्र श्रेष्ठ चितवन शाखाका सल्लाहकारहरू गणशेखर शर्मा ईश्वर जोशी प्रेसन्यन चितवनका उपाध्यक्ष पूर्ण शर्मा सचिव अनिल ढकाल सदस्य सरिता पौडेल महाधिवेशन व्यवस्थापन उपसमितिका संयोजक टङ्क अधिकारी लगायतले महाधिवेशनका लागि सुझाव दिएका थिए रत्नगर दश मंगलपुरमा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रले धादिङको विकट पहाड़ी क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर गरेको छ धादिङ जिल्लाको मैदी गाविसडा नम्बर नौ माझिटारमा गरेको स्वास्थ्य शिविरमा दुई सय एकतिस जना कुमाल समुदायको स्वास्थ्य परीक्षण गरिएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो शिविरमा रत्नगर अस्पतालका स्वास्थ्य भोजराज खनाल र धादिङ स्थित स्वास्थ्य चौकीका सिनियर अहिव रमेश शाहले स्वास्थ्य परीक्षण गर्छ शिविर में बिरा निशुल्क औषधि पर वितरण केन्द्र का अध्यक्ष शर्मा पूर्वी चितवनको बछेली साथ जनकलीमा रहेको नागदेव मन्दिरमा भक्तजनहरूको भिड लाग्ने गरेको छ दुई सालमा स्थापित बछुली गाविसके एकमात्र नागदेव मन्दिरमा पूजा गर्न आउनेको भिड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष हिरा मगरले जानकारी दिनुभयो मन्दिरमा चितवन लगायत देशको विभिन्न जिल्लाबाट पूजा गर्न भक्तजनहरू आउने गरेको उहाँले बताउनुभयो मन्दिर स्थापना भएपछि हिन्दू धर्मावलम्बीहरूले हरेक वर्षको नागपञ्चमी तथा अन्य समयमा पनि मन्दिरमा पूजा गर्ने गर्न आउने गरेका छन् भक्तजनहरूको आग्रह तथा मन्दिरको प्रचार प्रसारलाई ध्यानमा राखेर रा। यस वर्ष साउन सोह्र गते परेको नाग पञ्चमीको दिन शिवमन्दिरमा मेला तथा पूजाको आयोजना गरिएको छ पन्ध्र गते बेलुका बाजागाजा तथा भजन कीर्तन सहित लागवती बाल्ने रातभरि जागराम बसी सोह्र गते धुमधामसहित नागदेवताको पूजा गर्ने व्यवस्था मिलाइएको अध्यक्ष मगरले जानकारी दिनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ विपद व्यवस्थापन तयारीको स्वरूप चितम्बरमा गरेको पूर्व तयारीको नाटकका लागि दस लाख खर्च गर्नुलाई तपाईँ के भन्नुहुन्छ ए विपदमा आइपर्ने समस्याको पूर्व सन्देश बे नाटकका लागि नाटक, नाटक र सी बजेट सक्ने मेसो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 पालो ट्राफिक खबरको यति बेला नारायणगढा ब्रिग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन्दिसी काठमाडौँ मुगलिन्द मलिपोखरा ना नानगढ परासी बुटो सडक खण्ड पनि खुल्ला छन् सौ राचौन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस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 जनहीत जारी हो। मौसम संबंधी जानकारी संगे आज का सात बजे अर्पण स्थानीय समाचार सकिए ध्रुवराज खाना ला नमस्कार yes, शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानों कर्मचारी पेट्रोल पंपसंगे फोन नंबर शून्य छप्पन पांच तिरसठी रंग रोगन सैनेटरी टॉयलेट बाथरूम का फिटिंग साम दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसएल पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन एटिट्यूट मल्टीलर्निंगी मैथ साइंस नदी पांच विषय में मा प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूट मल्टीलर्निंगडेमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को मत मोबाइल अंठानब्बे चार बावन्न चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइड्रल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना अरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात मोबाइल